नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र अरिजनसँगै म ध्रुवराज शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो शुभ बिहानीमा हामी तिथिमिति त्यसै गरी बार राशिफल रेडियो अर्पण एकछि पाँच दैनिक प्रचारमा रहेका कार्यक्रम सम्बन्धी जानकारी अनि तपाईँले पठनुभएका शुभकामना सन्देशका पत्रहरूलाई स्थान दिने गर्दछौँ आज पनि शुभ बिहानीको नयाँ श्रृङ्खलामा यिनै सामग्रीका साथमा हामी उपस्थित भइसकेका छौं सुरुमा आजको तिथिमिथि आज विक्रमसम्म दुई हजार साल साउन महिनाको 28 गति बुधबार तदनसार 2014 अगस्ट चौध तारिक भाद्र कृष्ण पक्ष तृतीयतिथि साँझ पाँच नौ बजे उपरान्त चौथे तिथि पूर्व भाद्रपदा नक्षत्र साँझ साते बजे उत्तर भाद्रपदा नक्षत्र सुकर्मयोग राति एक पैंतीस बजे उपरांत ग्रेती योग बजिजकर्ण आनंददादी योग में पद्मयोग चंद्रमा कुंभ राशि में दिवसो एक बजे बजेसम उपरात सिंह राशि में लाभ बेला बिहान सात तीन बजेसम आजको तिथिमिथि पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी तपाईँको आजको दिनमा आध्यात्मिक कार्यतर्फ मन जानेछ दिन प्रसन्नका साथित वृष राश तपाईको आजको दिनमा साथीभाइको राम्रो सहयोग प्राप्त हुनेछ नयाँ कामको वातावरण आजको दिनमा शरीरमा कमजोरीको महसुस हुनेछ धर्म कर्मतर्फि कर्कट राशि त कर आजको दिनमा परिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ मन बलियो बनाउनुहोला सिंह राशि त आजको दिनमा पारिवारिक सुख सन्तोष प्राप्त हुनेछ आफ्नै जिद्धिपनलेन्या राशिको आजको दिनमा स्थानान्तरणको बलियो सम्भावना छ भेटघाटमा व्यस्त भइनेछला राशि त आजको दिनमा बोलीचालीमा माधुर्यता आउनेछ शत्रु पराजित गर्ने समय छ राशि त आजको <थाँगा> दिनमा परिश्रम अनुसार प्रतिफल प्राप्त होला यात्राको योग परेको छ खराब सङ्कटबाट टाढा रहनुहोला तपाईँको आजको दिनमा को भएका व्यक्तिको सङ्गत छाड्नु पर्नेछ दिन मध्यम खालको रहला काम गर्नुहोला रीन राशि तपाईँको आजको दिनमा जागिरबाट राम्रो प्रगति गर्न सकिनेछ बौद्धिक काममा सफलता मिल्नेछ यद्यपय आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहारेको छ त्यस सम्बन्धी जानकारी बाह्र राशिफल रेडियो रेडियो पाँच मेगाबारमा पर्थामा बाँकी रहेका कार्यक्रमको जानकारी गराउने र यति बेला शुभ बिहानी तपाईँले सुनिरहनु भएको छ लगत्तै अर्पण बस सुन्न सक्नुहुनेछ नौ बजेको पालो रहनेछ नेपाल बाड़ी समाचार लगत्तै पप आवाज तपाईँले बिहान दस बजीसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय अर्पण समाचार लगत्तै लोकझङ्का रामुको साथमा सुन्न सक्नुहुनेछ एघार बजेको पालो अर्पण खबरको भने जस्ट फर इन्जोय अर्पण खबर पश्चात मध्याह बाह्र बजीसम्म दिवस र सुविधाको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपाल वाँडी समाचार लगत्तै बलिउड फोल्डर तपाईँले दिउँसो एक बजीसम्म सुन्न सक्नुहुनेछ एक बजेको समय अर्पण खबर लगत्तै अफलाइन च्वाइस सुन्न सक्नुहुनेछ दिउँसो दुई बजीसम्म दुई बजेको समय अर्पण समाचार दिवसले साथ दिन अर्पण समर्पणमा अर्पण समाचारपछि साथ दिन आउनुहुनेछ तिन बजेको पालो नेपाल बाँडी समाचार लगत्तै राजनले साथ दिनुहुनेछ लौखानुस गाउँमा अपराह्न चार बजेको समय रहनेछ अर्पण खबर लगत्तै हाम्रा आवाज उर्मिलाको साथमा तपाईँले साँझ पाँच बजीसम्म सुन्न सक्नुहुनेछ शा पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको लगत्तै जीवनको मार्ग तपाईँले साँझ छ बजीसम्म सुन्न सक्नुहुनेछ छ बजेको पालो रहनेछ नेपाली समाचार लगत्तै स्थानीय समाचार अर अर्पण स्थानीय समाचार तपाईँले सुन्न सक्नुहुनेछ सात बजेको पालो रहनेछ अर्पण सुबसाजको दिवसले साथ दिनुहुनेछ साढे सात बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत सात आज खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो नेपालवाणी समाचार लगत्तै पौने नौ बजे बीबीसी नेपाली सेवा तपाईँले सुन्न सक्नुहुनेछ त्यसपछिको समयमा बुलबुल अचुत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ राति दस बजेको समय रहनेछ नेपाल एफएमको ने समाचार लगत्तै खुलदोली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ राति एघार बजे हाम्रो आजको प्रचार यात्रा समाप्त हुनेछ भोलि बिहान चार बजीसम्म हामी विश्राम रहनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनका साथमा हामी फेरि पनि नया श्रृङ्खलामा उपस्थित हुनेछौँ नयाँ दिनमा उपस्थित हुनेछौँ प्रवचनमाला भजन सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडीको लगत्तै भोलि बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ साढे छ सा बजेको पालो रहनेछ बाढी बहस सात बजे अर्पण स्थानीय समाचार सभा सात बजे बीबीसी बिहानी सेवा तपाईँले सुनिसके पश्चात विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ आठ बजीसम्म भोलि बिहान आठ बजे शुभ बिहानीको नयाँ श्रृंखलामा फेरि भेट हुनेछमा आज पर्चमा बाँकी रहेका कार्यक्रमको जानकारी गराए तपाई आज जोजसको जन्म दिनु परेको छ तपाईँ सम्पूर्णमा जन्म दिनुपर्ने सम्पूर्णमा रेडियोर्पण एक सय चार थपलो पाँच मेघार्जको तर्फबाट लाखौं लाख शुभकामना जन्मदिनको शुभकामना पत्र हामीलाई प्राप्त भएको छ खैरनी नगरपालिकाबाट आज जन्मदिन पर्ने खैरनी नगरपालिका खैरनी बजार निवासी प्रचना श्रेष्ठको जन्मदिन परेको हुँदा प्रचनाको दीर्घायु सुस्वास्थ्य सुख शान्ति समृद्धि अनि उत्तरोत्तर प्रगतिको कामना गर्दै र सदैव सफलताको शिखर चुन्दै जाउन् भन्दै शुभकामना व्यक्त गर्न चाहनु भएको छ पत्रमा लेख्नुभएको छ अझा लिल प्रसाद श्रेष्ठ बाबा प्रकाश श्रेष्ठ ममी गीता श्रेष्ठ सानो बाबा विष्णु श्रेष्ठ सानो मम्मी रन्जिता श्रेष्ठ हुनुहुन्छ निनी भनेर लेख्नुभएको छ देवी श्रेष्ठ भाइ प्रयत्न श्रेष्ठ ठुलो निनी पाँजुहरू इन्द्र इन्द्रबहादुर ज्ञानो कृष्ण दादा मनोज तथाताहरू भनेर लेख्नु भएको छ मनिषा मन्जिता अनुकृति त्यसै गरी बहिनी कृषा श्रेष्ठ लगायत सम्पूर्ण श्रेष्ठ परिवारले प्रश्नलाई जन्मदिनको अवसरमा शुभकामना दिन चाहनु भएको छ प्रश्नलाई रेडियो अर्पण एक तर्फबाट पनि लाखौँ लाख शुभकामना तपाईँ पनि आफ्ना इष्टमित्र साथीभाइ सर छिमेकीको जन्मदिन भनेको छ भने शुभकामना व्यतीत गर्न चाहनुहुन्छ भने रेडियोहरू पनि एक सय चार थप्लो पाँच बेगार्सको ठेगानामा तपाईँले पत्र प्रेषित गर्नुहोला रेडियोहरू पनि एक सय चार थप्लो पाँच मेगार्स रत्नगरेक बकुलहरित हुन् त्यसै गरी फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्न चार बजीदेखि पनि शुभकामना का पत्रहरू टिपाउन सक्नुहुनेछ तपाईँले पठाउनुभएका प्रेषित गर्नुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामी शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि पनि दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्राविधिक विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको आजको दिन शुभ वितोष नमस्कार